नमस्ते साथमा स्वागत अभिवादन कार्यक्रम देश विदेशमा प्राविधिक मित्र सोमसंगै उपस्थित भइसकेको छु म कार्यक्रम संचालक रवि भट्ट अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थलो पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनमा विशेष गरी रोजगारीको सिलसिलामा विदेश लाग्नुभएका तपाईँ हाम्रै दाजुभाइ दिदीबहिनीहरूको लागि वैदेशिक रोजगार सम्बन्धी ध्यान दिनुपर्ने कुराहरू विदेश जानु र गइसके पछि पनि बुझ्नुपर्ने आवश्यक कुराहरू प्रस्तुत गर्ने गर्छौं भने कहिले विदेशमा रहनुभएका र गएर आइसक्नुभएका युवा युवतीहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं गत हप्ता हामीले निकै लामो समयसम्म रहेर रहे दोहा कतारमा चिदौन युवा समूह दोहा कतारको अध्यक्ष पदमा रहेर र रहे त्यहाँबाट संकलन गरेको केही राहत रकम लिएर नेपालमा आएर शाहारको घरमा जुन रकम हस्तान्तरण गर्नुभएको थियो भूमिराज प्रत्यक्ष कुराकानी गऱ्यौं भने यसपटक भने हामीले थुप्रै नेपाली महिला तथा पुरूष विभिन्न राष्ट्र में गई सकती मया संगे उन्हीं प्रेषित कर पत्र और थ्रप्रस युवा युवती विदेश में गई सक मृत्यु वरण करण प्रस्तुत करने choyu chu chu hola ni matro chisu unko jati choyu chu chu hola ni matro ता हरा छ पूर्णिमाको झुला पौर घर फसीनाता नरा झुलछ पूर्णिमा झुला जति छोयो माटो चितवन्त जति छोयो लाग्ने माितवन्त मा आदमी श्रोता यो सुमदूर आवाज पश्चिम पुनः स्वागत छे विदेश में अर्पण सबका सदै का अर्पण एक सौ चार थो पांच मेगा संग ईरनेट अनलाइन में डब्ल्यू डब्ल्यू डब्ल्यू डट रेडीअर्पण डट कम वसारभर एक सुनी कार्यक्रम देश विदेश कार्यक्रम देश विदेशमा मैले आज तपाईँलाई अघि नै बताइसकेको थिएँ हामीसँग थुप्रै नेपाली युवा युवतीहरू विदेश प्रवेश गरिसकेपछि उहाँहरूले आफ्ना पीड़ाहरू पत्रकार मार्फत र थुप्रै आवाजहरू मार्फत प्रेषित गर्ने गर्नुहुन्छ त्यस्तै आज मैले चन्द्रकला श्रेष्ठ जो निकै लामो समय लेबनानमा काम गरिरहनु भएको छ र रा नेपालको राजनीति अवस्था र थुप्रै अभावहरू र युवा युवतहरू विदेशीनु पर्ने कारणहरूका बारेमा एउटा नेपाल आमालाई पत्र पठाउनु भएको छ त्यही पत्रलाई समेट्ने जमर गरिएको छ अघिल्लो पटक लेख्नुहुन्छ लामो समयको अन्तराल पछि प्रदेशबाट लाखौं पीड़ा सहेर पनि हाँसिरहने अनि माया र ममताको छहारीमा राख्ने मेरी नेपाल आमालाई शास्त्रांग दण्डवत गर्दछु दुःख र भोगाईको यथार्थ धेरै फरक छ शक्ति र वास्तविकतासँगै यात्रा गर्दै विदेशी भूमिमा लामो समयदेखि संघर्ष गरिरहेका हामी जस्ता विदेशीका नेपालीहरूको कथा व्यथाहरूको अभिलेख राख्ने हो भने एउटा महाकाव्य नै बन्थ्यो होला हामी जस्ता निमुखा सोझा सीधा अनि वीर नेपालीका सन्तान स्वाभिमानी नेपालीहरू आज यो पराई मुलुकमा अर्काको दास बनेर बाँच्न बाध्य भएका छौ विदेशमा नोकर बनेर खुन पसिना बगाउन बाध्य छौं आफ्नो जीवन अनि भविष्यको सुखत कल्पना गर्दै दे। देश छोडेर प्रदेशमा दुःख गर्न लागि पारेका छौ प्रदेशमा बिताएको लामो समयले मलाई यो अनुभव गराएको छ आजभोलि यस्तो दुःख त हामी आफ्नो मुलुक आफ्नो राष्ट्रमा पनि गर्न गर्ने अनि गरेका थियौं तर त्यहाँ कहाँ वातावरण बनेर जीवन जिउनका लागि संघर्ष गर्दा पनि देशमा शान्ति छैन दिन हड़ताल नेपाल बन्द र घण्टा घण्टामा बढ़ेको महंगी मात्र हिजोको दिनहरूमा पाँच हजार रूपियाँले मामूली घर खर्च गुजारा गर्न सकिन्थ्यो भने आजको दिनमा थोरैमा पनि बीस हजारले खर्च टाढ्न हम्मे हम्मे प्रदेशमा अनेकौं बाधा र विवस्थाका बीच पनि संघर्ष गरिरहेका छौं देश सम्झिरहेका छौं राज्यको अभिभावकत्व खोजिरहेका छौं आफ्नो खुन र पसिनाले देश सिन्चे र देश सिंगार्ने सपना साँचिरहेका छौ मानव हुनुको अर्थ दोहोरो सास फेर्न मात्र नभएर जिउने परिभाषामा जीवनको अर्थ खोज्नु पनि हो भन्दै हामी आफ्नो जन्मभूमिमा केही गर्न नसकेको कारण आज यहाँ दासत्वको जीवन बिताउन बाध्य भएका छ हाम्रो देशका राजनेता तथा राज्य चलाउने नेताहरूको फोहोरी राजनीतिले दूषित भएको हाम्रो समाजमा कहिले शान्ति आउने हो अनि कहिले देशले मुक्ति पाउने हो थाहा नै छैन पौरख गर्ने र पसिना बगाउने लाखौं युवा युवतीहरू विदेशी नपर्दा सहारा बिनाको हाम्रो देश तीनै पौरखी हातहरूको अभावले रोइरहेको छ प्रत्येक महिना हजारौं युवा युवती विदेशीनु पर्दा जन्मभूमि अहिले रितु भएको छ तर पनि हाम्रो नेताहरूलाई कुनै चासो र सरोकार छैन हामी युवाहरूलाई परिचालन गरेर देश समृद्ध बनाउने कुनै योजना छैन म यस्तो राज्य चलाउने नेताहरूलाई केही भन्न चाहन्छु उहाँ भन्नुहुन्छ युवाहरूलाई नेतृत्व देऊ युवाहरूलाई देश बनाउने अभियानको जिम्मा देऊ आफ्नो पौरखी नेपाली युवाहरूलाई परिचालन गर्ने योजना बनाऊ नत्र भने एक दिन तिमीहरू एक्लो पर्नेछौ युवा परिचालन बिनाको राजनीति गरेर रा। एकदिन तिमीहरू नाङ्गो नितान्तमिहरूको यो दिन नआउला भन्न सकिन्न जसरी पूर्व युवराज पारसले विभिन्न विदेशी संगठनको षड्यन्त्रबाट बाँच्नको लागि नेपाली भूमि आफ्नो जन्मभूमि छाडेर पराई भूमि रोज्नु परेको भनिन्छ हामी जस्ता शक्तिवान अनि पौरखी युवाहरूलाई विदेश जान बाध्य बनाएर रेमिटेन्समा देश धानिएको छ भन्ने गफ लगाएर भाषण गर्ने नेताहरूको कारण लुलु मैना देश अहिले लुलो लगडोको अवस्थामा पुगेको छ प्रत्येक महिना देशका युवाहरू हजारौंको संख्यामा विदेश श्रम गर्न जाँदा तिमीहरूलाई युवाको मायाले पोल्दैन मनमा युवाहरूको निम्ति देशमै स्वरोजगारको अवस्था सिर्जना गर्न पाए देश बन्थ्यो भन्ने दे सोचाइ हुँदैन अर्काको देशमा पुगेर आफ्ना युवाले पसिना बगाएर अर्काको देशको तरक्की हुँदा तिमीहरूलाई आत्मग्लि हुँदैन अब देशका राजनेता भन्नेहरूसँग मेरो यही मात्र वि हामीलाई स्वदेशमै पसिना चुहाउने वातावरण बनाइदिएमा आफ्नै देशमा बसेर देशलाई समृद्ध बनाउने र सुन फैलाउन लागि पर्नेछौं देशमा भएका अथ प्राकृतिक श्रोतको खोजी गरेर देश विकास गर्न लागि पर्नेछौं हामी यहाँ आफ्नो लागि मात्र सम्पत्ति कमाउन आएका छैनौं देशको माया मोटुमा राखेर रा केही सिप सिकेका छौ संघर्ष पनि गर्न सिकेका छौं हुन त देश आफ्नो परिवार छिमेक छोडेर यहाँ बस्नुपर्दा फरक संस्कृति र कामको फरक प्रकृति सोचे जस्तो अर्थ सन्तुलन नहुन नसक्नु आत्मदरियो बनाउन नसक्नुको कारण पनि कतिपयले त मानसिक सम्म गुमाउनु परेको छ अन्तमा हामी जस्ता वीर नेपालीका सन्तानहरूलाई देशमै फर्किने मौका मिलोस देशमै पौरख गर्ने मौका मिलोस भन्दै हामी अर्काको दास होइन कि आफ्नै देशमा केही गर अरू देशका कामदारलाई कजाएर मालिक बनेर बस्न पाइयोस् प्रदेशबाट नेताहरूलाई यही आग्रह भनेर प्रवासबाट चन्द्रकला श्रेष्ठले नेपाल आमालाई पत्र प्रेषित गर्नुभएको थियो वास्तवमा प्रचार गर्नु भएको छ र वास्तवमा देश आफ्नो देशबाट प्रवेश लागिसकेपछि देशको माया कति हुन्छ भन्ने यो उदाहरण पनि हो आधार श्रोता यो थियो प्रवासबाट जुन चन्द्रकला श्रेष्ठले नेपाल आमाको लागि लेख्नु भएको एउटा पत्र र त्यस्तै थुप्रै नेपालीहरू विदेश गइसकेपछि जहाँ नेपालको सड़क र खाड़ी मुलुकको सड़कमा अथवा अन्य राष्ट्रको सड़क विपरीत दूरीबाट गाड़ी कुद्ने गर्छ सवारी साधनहरू गुड्ने गर्छ असारमा प्रवासमा हराएका नेपालीका सपनाहरू भनेर पत्रकार चन्दा थापाले लेख्नु भएको छ चन्दा थापाले संकलन गर्नुभएको यो रिपोर्टमा विदेश जाने नेपालीहरूको संख्यामा जति वृद्धि हुँदै गएको छ त्यतिकै रूपमा दुर्घटनाहरू पनि बढ़िरहेको छ असार महिनामा मात्र कतारमा सवारी दुर्घटनामा परेर आठ नेपालीले ज्यान गुमाएका छन् भने दर्जनौ घाइते भएका छनृ काम सकेर घर फर्कने क्रममा बस पर्खिरहेका नेपालीहरूलाई सुलेश सिटीमा चार पांग्रेस सवारी साधनले ठक्कर दिँदा पाँचजनाको ज्यान गयो भने एक घाइते भए कतार स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुनेमा वर्दियाका पटवरी चौधरी आशाराम थारू रौतहट कोटहरीका सातका विवेकानन्द शाह महोत्तरी गौशालाका आठ रामचन्द्र महतो र चितवनका अर्जुन गौतम रहेका छन् भने घाइते भएका वर्दियाका आइतवरी चौधरीको खुट्टा भाँचिएको छ कतारमी नेपाली कामदार बोकेको भ्यान दुर्घटना हुँदा तीन नेपालीले ज्यान गुमाएका छन् भने तेह्र घाइते भएका छन् घाइते हुनेमा पाँचको अवस्था गम्भीर रहेको बताएको छ कम्पनीबाट सनैया क्याम्पमा फर्कन्दै गरेका बेला सालुवा रोडमा भ्याङको टायर पड्किएपछि दुर्घटना भएको थियो दुर्घटना परि मृत्यु हुनेमा कृष्ण राजवंशी पस्पल धमला र व्रिजनाथ पण्डित रहेको बताइएको छ घाइतेहरूको कतारस्थित हमाद अस्पतालमा उपचार भइरहेको छ भने छजना सामान्य उपचार पछि काममा फर्किसकेका छन् छ वर्ष अघि यूएई पुगेका धरान सुनसरीका पैंतिस वर्षे उत्तम कुमार राईको गाड़ी दुर्घटनामा परिज्यान गएको छ आबुधाबीमा रहेको स्टार सेक्युरिटी कम्पनीमा गार्डका रूपमा कार्यरत राईको काममा गएका बेला कम्पनीको गाड़ी दुर्घटनामा परि जून तीसका दिन ज्यान गएको यूएईबाट गीतामणि पाण्डेकले जानकारी दिएका छन् उनको परिवारको अवस्था कमजोर रहेको कारण यूएईमा रहेका लीला उप्रेतीको सक्रियतामा मृतक राईको परिवारलाई एक लाख पनि सहयोग गरिसकेका छनृ युए को दुवैमा भोजपुरका नवीन राईको हृदयघातबाट मृत्यु भएको छ रोजगारीका लागि आठ महिना अघि दुवै पुगेका उन सुरक्षा गार्डको रूपमा कार्यरत थिए ड्यूटी सकेर कोठामा आएर सुतेका उनको हृदयघातबाट मृत्यु भएको दुवैबाट उमाकान्त पाण्डे र माधुर बुढाथोकले बताएका छन् थुप्रै नेपालीहरू वास्तवमा जसरी हृदयघातबाट मृत्यु भएको पाउँछ भने थुप्रै नेपालीहरू जसरी सड़क दुर्घटना परि मृत्यु भएको पाइन्छ साउदीमा कार्यरत ताप्लेजुङ हांग नौ बीस मुरे एम कुमार श्रेष्ठ को दस जुलाई का दिन सुतेक अवस्थ में ज्यादान गई एक वर्ष अघि साउदी श्रेष्ठ ज्यूटी बार्क कोठा में खाना खाई सुतिक थे बिहान समय में नउठे साथी भाई लेठन खोजा मृत अवस्था में फेला पारे थी श्रेष्ठ को श्रीमती रोरी रह रहो मृतक भाई टिकेन श्रेष्ठ ने जानकारी देख सोलह महीना अघि ओम पेटौड़ा पदम पोखर मंगल सिंह पुलामी को हृदयघाटवा मृत्यु ओम को सलाह में रहकर अल राशिद कंपनी में कार्यरत चौतीस वर्ष पुलामी मगर कामवा फर्क पाथी भाईसंग कु क्रा गई बस अवस्थासी छटपटी स्थानीय अस्पताल में लगे थी त्या बीपी हाई ईजेक्शन लगाइए कहीं मिनट में मृत्यु भाई पुरामीको परिवारमा श्रीमती 15 वर्षको छोरा र 10 वर्षकी छोरी रहेको सल्लाहबाट के ढाकाले जानकारी दिएका छन् मलेसियाको कोलालपुर स्थित सेक्युरिटी कम्पनीमा कार्यरत नुवाकोट आठका 31 वर्षीय बमबहादुर आलेको सुतेकी अवस्थामा मृत्यु भएको छ ड्यूटीबाट होस्टेलमा फर्केर खाना खाई उनलाई विहान साथीभाइले मृत अवस्थामा फैला पारेको मलेसियाबाट प्रकाश पुष्पक राईले बताएका छन् तीन महिना अघि मात्र छुट्टीमा नेपाललाई मलेसिया फर्केका को हृदयघातबाट मृत्यु भएको जनाइएको छ सो कम्पनीमा कार्यरत नेपाली कामदारहरूले मृतकका परिवारका लागि आर्थिक सहयोग जुटाइरहेको पनि प्रकाशले जनाएका छन् त्यस्तै दक्षिण कोरियामा कार दुर्घटनामा परी दाङ तुलसी प्रकाश शैलेन्द्र थापाको मृत्यु भएको छ ईपीएस मार्फत करिब 5 वर्ष अघि कोरिया पुगेका उनले ठेङ्गुको इंगल्याण्ड भन्ने ठाउँमा कार दुर्घटनामा पर मृत्यु भएको कोरियाबाट देवेन्द्र शमाम्फेले जनाएका छन् थेंगु भिजन चर्चका पास्टर अमृत थापा मगरका अनुसार काम सकेर साथीहरू नबराज्ने उफाने र विनोद विकसँग कारमा घुम्न निस्किएका छन् उनको घुमेर फर्कने क्रममा रोकिराखेको ट्रकमा कार ठोकिएर घटनास्थलमा मृत्यु भएको थियो भने चालक नेउपाने र विक घाइते भएका थिए यसरी चन्दा थापाले संकलन गरेको असार महिनामा मात्र थुप्रै नेपालीहरूको मृत्यु र मृत्यु हुने कारणहरू उल्लेख गर्नुभएको थियो आदर श्रोता रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेघाहरूसँग इन्टरनेट अनलाइनमा डब्ल्यू रेडियो अर्पण कमबाट पनि संसार सुनिरहनुभयो यो कार्यक्रम देश विदेश कार्यक्रम देश विदेशको हामी अन्त्यतिर आइसकेका छौं तपाई पनि विदेशमा हुनुहुन्छ वा नेपालमा विदेशबाट फर्केर आइसक्नु भएको छ त्यसको लागि हामीसँग सम्पर्क पनि गर्न सक्नुहुनेछ र विदेशबाट पनि हामीलाई सम्पर्क गरेर तपाई तपाईंहरूको दुःख व्यथा र तपाईँहरूलाई आवश्यक पर्ने ध्यान दिनुपर्ने कुराहरू हामी प्रस्तुत गर्न सक्नेछौ तपाईसँग त्यस्ता दुःखपीर मर्काहरू छन् भने रेडियो अर्पण एक सय र टेलिफोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीसमा अथवा तपाईँसँग इन्टरनेटको सुविधा छ भने अर्पण न्यूज एट जीमेल डट कममा पनि सम्पर्क गर्न सक्नुहुनेछ हवस्त यतिसम्म कार्यक्रम सुनेर सहयोग गर्नुभएकोमा तपाईँलाई धेरै धन्यवाद धन्यवाद प्राविधिक मित्र सोमलाई र कार्यक्रम देश विदेशबाट म रविभट्ट नमस्कार